साथी, तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर म कृपा सिक्देल उपस्थित भएकी छु तपाईँलाई मनोजिज्ञासामा स्वागत छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गएको हप्ता कार्यक्रमको पहिलो खण्डमा हामीले तनावको बारेमा कुरा गर्यौं त्यसपछि दोस्रो खण्डमा भूकम्प अवस्थाको मध्यनजर गर्दै पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर अर्थात् पीटिएसटीको बारेमा चर्चा गर्यो र अन्त्यमा कसरी तनावलाई कम गर्न सकिन्छ भनेर साइक विज्ञान टिप पनि दियौं साथी आज महिनाको अन्तिम शनिवार अर्थात् आज कार्यक्रम नियमित शैली भन्दा छुट्टै हुन्छ आज तपाईँले हामीलाई पठाउनु भएको मनमा लागेको विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्ने पालो हामीलाई जिज्ञासा पठाउने साथीहरूको गोपनीयताको सम्मान गर्दै उहाँहरूको नाम र ठेगाना भन्दैनौ यसका लागि मसँग मानसिक रोग सम्बन्धी विज्ञ क्लिनिकल साइकोलोजिस्ट तृष्णा घोष विष्ट हुनुहुन्छ स्वागत छ तपाईँलाई मनोजिज्ञासामा धन्यवाद हामीलाई सुनिराख्नु भएको साथीलाई आफ्नो छोटो परिचय दिनुहोस् न अब तपाईँले भनिसक्नुभयो मेरो नाम तृष्णा घोष विष्ट हो मैले आएको कस्तुवा मेडिकल कॉलेज मणिपाल साउथ इन्डियाबाट हजुर आई हेभ बिन इन दिस फील्ड अफ मेंटल हेल्थ जो मानसिक स्वास्थ्य भन्नुहुन्छ सात वर्ष भइसक्यो म यो फिल्डमा लागेर काम गरेको अहिले चाहिँ म मेन्टल हस्पिटल लगनखेल र सिभिल सर्भिस हस्पिटल बानेश्वरमा म काम गरिरहेको छु हजुर यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाहरूको सम्बोधन गर्ने प्रयास गर्छौँ र साथै अरू मनोजिज्ञासाहरू समट्ने प्रयास गर्छौँ अब विषयवस्तुमा प्रवेश गरौँ म्याम हजुरको अनुभवमा नेपालमा मानसिक रोगको अवस्था कस्तो पाउनुभयो यहाँनिर अब मैले दुईवटा ठाउँमा काम गर्दाखेरि फर इन्स्टेन्स लेट्स ए मेन्टल हस्पिटल हजुर यहाँनिर आउने धेरै जस्तो मान्छेहरू लो सोसियो इकोनोमिक स्टेटस क्लासबाट हिल गर्नुहुन्छ है उहाँहरू एकदमै जटिलो समस्या लिएर आउने क्रनिक भइसकेपछि किनकि बेसिकली उनीहरूको प्रिफरेन्स चाहिँ के हुँदो रहेछ भने ट्रेडिसनल हिलर्स झाँक्रीहरूका जाने धामीहरूका जाने द रिजन बिङ प्रब्ली के कारणले हुनसक्छ भनेपछि एसेसेबिलिटी गाउँघरमा धामी झाँक्रीहरू इजिली अभाइलेबल छ जबकि उहाँलाई अब मानसिक स्वास्थ्य केन्द्रमा आउँदाखेरि हाम्रो नेपालभरमा एउटा मात्रै छ मेन्टल हस्पिटल कतिपय टाइममा अवेरनेस भनेको चिज पनि छैन उहाँहरूलाई थाहा हुँदैन त हामी कहाँ गयौँ इजिली एसेसेबल छ ल म ठिक पारिदिन्छु भनेर एउटा होप लिएर चाहिँ मान्छे जान्छ त्यो कारणले त्यहाँ आउने पेसेन्टहरू चाहिँ अलिक लेभलको हुन्छ फ्लो अफ पेसेन्ट राम्रो छ पचास बेडेड हस्पिटल अहिले छ होइन जबकि सिभिल सर्भिस हस्पिटलमा आउने चाहिँ यो जेनरल हस्पिटल भयो यहाँ चाहिँ के छ भनेपछि यु युजली गेट रेफरल्स फ्रम डिफरेन्ट डिपार्टमेन्ट्स यहाँ अवेरनेस हुने चान्सेस अलिक हाई छ किनभनेपछि हुनसक्छ सिभिल सर्भिसमा सिविल पेसेन्टहरू उनीहरू साइक्याट्रिक हेल्पै लिएको लिए लिनको लागि आएको हुँदैन तर जब उनीहरूको स्क्रिनिङ हुन्छ स्क्रिनिङ हुँदाखेरि डक्टर्सहरूले देखा पर्छ कि हो यो मानसिक केस हो भनेपछि mm -hmm. उहाँहरूले रेफर गर्ने चान्सेस हाई छ त्यहाँ आउने केसेसहरू चाहिँ बेसिकली मेन्टल सोसियो इकोनोमिक स्टेटसको हाई सोसियो इकोनोमिक स्टेटसको दे युजली कम मोस्टली बाई रेफरल्स हजुर मेन्टल हस्पिटलमा चाहिँ मान्छेहरू आफै नै आउँछन् आफै भन्दाखेरि पनि अब एकदमै क्रनिक एक भइसक्यो समाधान काहीँ पाएन अब धा झाँकी गएर पनि निवारण भएन अब हामी साथीको प्रश्नतर्फी साथी प्रश्न सोध्नु भएको छ जुन यस प्रकार छ म छब्बीस वर्षको युवक हुँ म कलेज पढ्दा मलाई तनाव उत्पन्न भएको थियो त्यसैले मैले डाक्टरलाई देखाएर एन्टी औषधि सेवन गर्न सुरु गरेँ तर मलाई झन् साइड इफेक्ट भयो पढ़ाईमा कम ध्यान जान थाल्यो त्यसैले मैले बीचमै औषधी खान छाडिदिए म अहिले नोकरी गर्छु र एमबिएमा अध्ययनरत छु मलाई एक्लै बस्न मन लाग्छ पढाइप्रति रत्ती ध्यान लाग्दैन तर मलाई मेरो बानी सुधारेर पढ्न मन लाग्छ र तनाव भएको बेलामा जान रक्सी सेवन गर्छु मलाई एकदमै आफैप्रति नराम्रो भावना आउँछ डक्टर कहाँ जान मनै लाग्दैन अब यस्तो अवस्थामा म के गरौँ हामीलाई राखिएको पहिलो मनजिज्ञासाको सम्बोधन कसरी गर्न सक्नुहुन्छ अब म उहाँ व्यक्तिलाई मिस्टर एक्स भनेर प्राउली आई क्यान हुन्छ नि एड्रेस गर्छु होला उहाँले भन्नुभयो कि उहाँले कति समयसम्म एन्टिडिप्रेसन्ट लिनुभयो एन्टिडिप्रेसन्ट लिएर उहाँलाई साइड इफेक्ट्स आयो साइड इफेक्ट्स आइसकेपछि पनि उहाँले फेरि पनि गएर द कन्सर्न डक्टरलाई देखाउँदाखेरि हुन्थ्यो होला किन टाइममा जरुरी छैन साइकेट्रिक मेडिसिनले मात्रै साइड इफेक्ट दिन्छ हामी अरू औषधि खाँदाखेरि पनि हामीलाई साइड इफेक्ट्स हुने चान्सेस हुन्छ सो इन्स्टेड अफ बिङ अ डक्टर हिमसेल्फ द बेस्ट थिङ वुड हेभ बिन उहाँ फेरि त्यहाँ गएर डक्टरसँग मलाई यो औषधि खाएर साइड इफेक्ट भएको छ सा, भन्दाखेरि mm -hmm. सायद डक्टरको उपदेशले जे भन्नुहुन्थ्यो त्यो गर्दा ठिक हुन्थ्यो द्याट इज फर एन्टिडिप्रेसन्ट सेकेन्डली उहाँले भन्नुहुन्छ कि मलाई पढ्न मन छ तर म ध्यान दिन सकेको छैन डक्टरले पनि केही बुझेर नै उहाँलाई एन्टिडिप्रेसन दिनुभएको होला नि त उहाँलाई यदि मनमा लागेको थियो होइन एन्टिडिप्रेसनको जरुरी छैन अब उहाँलाई केही गर्नै मन छैन डक्टरलाई पनि भेट्नै मन छैन सो प्रब्ली द लेभल इज अ लिटल मोर वेयर उहाँलाई प्रोफेसनल हेल्प चाहिँ चाहिन्छ है मलाई जानु मन लागेन भनेर होइन उहाँले जब यत्रो लेख्न सक्नुहुन्छ भनेपछि त्यो कोसिस गर्दा त फरक हुँदैन होला आई थिङ्क एफोर्ट गर्दाखेरि सजिलै हुनसक्छ त्यसको पछि तपाईँले फेरि दान पनि खाने रक्सी पनि खाने सब्सटेन्स युज पनि गरिरहनु भएको छ जुन पनि अब कुलत हो त्यो पनि ठिक कुरा आएन एकचोटि तपाईँले चाहिँ अलिकति आफ्नो अझ डिटेल्सहरू लिएर कति समयदेखि खाइरहनु भएको छ किन खान स्टार्ट गर्नुभयो के कारणले तपाईँको डिप्रेसनहरू कज अयसली एउटा एक्सपर्टको गाएर भन्दाखेरि चाहिँ सजिलो हुन सक्ने सम्भावना छ एफर्ट गर्नु भयो भने सायद तपाईँलाई तपाईँकै समाधान पाउन सक्नुहुन्छ भनेपछि हजुरको विचारमा हाम्रो साथीलाई चाहिँ एकचोटि एक्सपर्ट कहाँ अथवा काउन्सिलर अथवा सेक्रेटरी कहाँ जानलाई सल्लाह दिनुहुन्छ अलिकति इन्करेजमेन्ट दिँदाखेरि राम्रो होला साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सेमा कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिसा एट द रेट साइक विज्ञान डट कममा इमेल पनि पठाउन सक्नुहुन्छ म्याम हामी दोस्रो मनोजिज्ञासा लिऊ जुन यस प्रकार छ मेरो छोरो भर्खरै बाह्र वर्षको भयो ऊ छ कक्षामा अध्ययनरत छ उसको रिस एकदमै कडा छ आफूले भनेको भएन भने, भने आफूलाई नै हानी हुने काम गर्छ अस्ति भर्खरै पनि उसले आफ्नो देब्रे हात पत्तीले काटेको थियो किन यस्तो गरेको भन्दा केही भन्दैन मैले जति सम्झाएँ पनि पानी सुध्रेन मैले के गर्दा चाहिँ ठिक होला यो जिज्ञासालाई कसरी सम्बोधन गर्नुहुन्छ जस्तो उहाँले भन्नुभयो मेरो बाह्र वर्षको बच्चा छ होइन बाह्र वर्ष भने यो छोटो उमेर हो जसमा पेरेन्टल सुपरभिजनको रोल धेरै नै हुन्छ हामीले बच्चाहरूले त्यस्तो व्यवहार किन गऱ्यो वाइ इज यु सोइङ सट एन्ड अग्रेसिभ बिहेभियर होइन हुनसक्छ बच्चादेखि या त तपाईँले सुपरभिजन ठिक तरिकाले दिनुभएन या प्यारेन्टिङ स्टाइल इन्कन्सिस्टेन्ट थियो एउटा प्यारेन्ट लिबरल एउटा प्यारेन्ट अलिकता भनौँ न स्ट्रिक्ट किसिमको हुनुहुन्थ्यो कि mm -hmm. त्यो कारणले अब उसले आफ्नो डिमान्डहरू फुलफिल गर्नलाई लिबरल प्यारेन्ट्सहरूलाई अभियसली युज गर्नसक्छ अब उसले यो घटनाहरू गर्दै गयो भने चान्सेस छ उसलाई स्वभावको समस्या पढ्न सक्छ त्यही हुन सक्नुहुन्छ भने अलिकता उसको टेम्पर ट्रान्टम जो हामीले जिद्दीपना भन्छौँ यदि त्यो रियलिस्टिक छ फुलफिल गर्न खालको छ भने पनि फुलफिल गर्नुहोस् होइन उसले रिस देखाउँछ नगर्यो भने तोडफोड गर्छ हात काट्छ भन्यो भने त्यो बानी चाहिँ बढ्दै जान सक्छ mm -hmm. त्यसमा चाहिँ हामी भन्छौँ कि त्यो चिजहरूलाई चाहिँ तपाईँले सकेसम्म अभोइड गर्नुहोस् या इग्नोर गर्नुहोस् प्यारेन्टिङ स्टाइल दुईजनाको कन्सिस्टेन्ट राख्नुहोस् हस्बेन्डले नो भन्छ भने वाइफले पनि नो भन्नु पऱ्यो इट सुड नट बी कि हस्बेन्डले यस वाइफले नो भन्छ पेरेन्टल सुपरभिजनमा चाहिँ ध्यान दिनुहोस् बच्चामा भन्दा पनि आफ्नो यदि घरको वातावरण पनि डिस्टर्ब छ हुनसक्छ तपाईँको दुइटा अब भनौँ न हस्बेन्ड एन्ड वाइफमा तपाईँहरूमै डिस्टर्बेन्सेस छ कि अग्रेसन आउने कारण के छ तपाईँको हस्बेन्ड एल्कोहल दिइरहेछ कि होइन स्टेप पेरेन्ट छ कि <laughs> कारणहरू बुझ्दाखेरि चाहिँ अनि त्यसको सम् बोधन गर्दा ठीक होला म्याम पहिला चाहिँ हामीले उहाँकै फ्यामिलीलाई माने समस्या छ कि अथवा फ्यामिलीले कसरी बच्चालाई ट्रिट गरिरहेको छ त्यो बुझ्न सल्लाह दिनुहुन्छ भेरी इम्पोर्टेन्ट किनकि यो फ्यामिलीबाट उत्पन्न भइरहेछ कि उसको स्कुलमा केही समस्या छ कि किन यो एजमा हुने प्रब्लम्सहरू प्राइमेरी र सेकेन्ड्री होइन हामीले भन्छौँ नि प्राइमेरी केयर र सेकेन्ड्री केयर एउटा टिचर हुन्छ एउटा फ्यामिली मेम्बर्स हुन्छ दुइटैमा काहीँ डिस्टर्बेन्सेस छ कि टेम्परामेन्टमा डिस्टर्बेन्सेस छ कि त्यो रूल आउट गर्न चाहिँ जरुरी छ हजुर भनेपछि हामीले बच्चालाई मात्रै हेरेर प्रब्लम खेलाउने होइन कि प्रब्लम जहाँ पनि हुनसक्छ अब चाहिँ त्यही प्रश्नलाई जोड्दा र त्यो प्रश्नमा रिस्कको पनि धेरै दे चलखेल देखियो भनेपछि एङ्गर म्यानेजमेन्ट अथवा रिस्क म्यानेज गर्नको लागि चाहिँ तपाईँले के सुझाव दिनुहुन्छ अब युजली बच्चा छ भनेपछि होइन हाम्रो अब थेरपिजहरू हुन्छ दे आर सर्टन थेरापिज हामीले भन्छौँ बिहेभियर थेरापी बच्चाहरूलाई हामीले दिने हो बिहेभियर थेरापी ठुलो बडा मान्छे छ भने युजली कोअपनेटिभ बिहेभियर थेरापी बच्चाहरूलाई चाहिँ कन्टेन्डेन्सी म्यानेजमेन्ट भनेर दिन्छ जहाँनिर हामीले उसको गुड बिहेभियरहरूलाई रिवार्ड गर्छौँ भेरी इम्पोर्टेन्ट तर यो होइन कि हामीले उनीहरूको ब्याड बिहेभियरलाई पनिस गर्छौँ त्यो पनि हामी गर्दैनौँ वि जस्ट ट्राई टू रि गुड बिहेभियर तर कन्टेन्डुएन्सी म्यानेजमेन्ट स्टार्ट गर्नलाई पेरेन्ट्सहरू पनि अलिकता एजुकेटेड साइकोलोजिकली माइन्डेड एजुकेटेड भन्दाखेरि अलिक साइकोलोजिकल माइन्डेड बुझ्न सक्ने क्षमता हुन पर्यो जबकि ठुलोबाटहरूमा चाहिँ एङ्गर म्यानेजमेन्ट भनेर हामीले अब बेसिक स्किल्सहरू पनि सिकाउँछ दुइटा चिजमा चाहिँ ध्यान दिनुपर्ने कुरा हुन्छ एउटा इज इन्टेन्सन एन्ड दि अदर वान इज कन्सिक्वेन्सेस यदि मान्छेलाई थाहा हुन्छ युजली हामीलाई रिस किन उठ्छ हामीलाई रिस उठ्छ जब हामीलाई लाग्छ त्यो अर्को मान्छेले जानी हामीलाई दुःख दिन चाहे त्यो हाम्रो थिङ्किङ हो नि थिङ्किङ त हामीले त्यसलाई डाइभर्ट गरेर हामीलाई अलिकता सजिलो हुने तरिकाले पनि हामी सोच्न सक्छौँ नि हुनसक्छ त्यो मान्छेको इन्टेन्सन हामीलाई है दुःखै दिन हो तर हामीले त्यो सोच्यो भने हामीलाई दु डबल हुन्छ नि होइन र बट इन्स्टेड अफ द्याट हामीले यदि सोचे होइन त्यसको इन्टेन्सन त्यस्तो थिएन प्रब्ली वी ब्लेम टू द इन्भाइरोमेन्ट त्यो माहौलै त्यस्तो थियो भन्दाखेरि हाम्रो रिस्क कम हुने चान्सेस हुन्छ उसले जानी गरे होइन हजुर होइन त भनेपछि हामीले कसरी आउटलेट गरिरहेका छौँ रिसलाई त्यो जान्यो त्यो बुझ्यो भने पनि रिस केही हदसम्म हामीले कम गर्न सक्छौँ अर्को चीज हो कन्सिक्वेन्सेस अब मैले रिसा हेरेँ धेरै जस्तो मान्छेहरू रिसालु स्वभाव हुने मान्छेहरू चाहिँ दे डु नट थिङ्क अबाउट द कन्सिक्वेन्सेस मैले अब रिसायो भने त्यसको नतिजा के हुन्छ त हामी सोच्दैनौँ सोच्दैनौँ कति बजी टाइममा हामीले आफ्नो समानहरू फोड्छौँ तोड्छौँ होइन घाटा लागि भयो आफूलाई भयो तर यदि मलाई रिस उठ्ने इफ आई क्यान होइन कन्ट्रोलमा एङ्गर बेसिकली डिस्ट्रेक्सन टेक्निक्सहरू अलिकता मेन्टल भनौँ न हामी जस्तो काउन्टिङ ब्याकवर्ड भन्छौँ यु इभन गिभ आइस बर्फलाई हातमा राखेर एकछिन कुल गर्नु भन्छौँ या रबर ब्यान्डको स्ट्राटेजीहरू पनि सजेस्ट गर्छौँ फ्यु पिपलहरूलाई अलिकता त्यो पिक एङ्गरको पिक कम भएपछि वेन यु आर इन अ स्टेट टु थिङ्क अनि हामी भन्छौँ कि कन्सिक्वेन्सेस के भयो त मैले यो गरेर यो हुन्छ भनेपछि त्यो सोचाइ आउने बित्तिकै रिस्क कम हुन्छ रिसेर हुने व्यक्ति हुँदैन कन्ट्रोल गर्ने तरिका चाहिँ म्यामले भनिराख्दा चाहिँ मलाई एउटा टिप जुन चाहिँ हामीलाई एकदमै युज हुनसक्छ त्यो दिमागमा आयो जस्तै कहिले रिसायो अथवा रिस उठ्यो भने चाहिँ काउन्टिङ ब्याक भनेको दसदेखि तपाईँ एकसम्म गर्नुहोस् अथवा एकदेखि एक दससम्म गर्नुहोस् अथवा पानी खाएर बस्नु जुन हाम्रो बुढापाकाले भन्थे अथवा रबर आफै खेलाउनुहोस् त्यो भयो भने पनि रिस्कको सबै एनर्जी त्यहाँ जान्छ हामी रिस्क चाहिँ म्यानेज गर्न सक्छौँ म्याम यति भन्दा भन्दै अब अर्को एउटा जेनरल प्रश्न चाहिँ मानिसहरूमा जेनरली के सोचाइ छ भने मानसिक रोग चाहिँ उपचार हुँदैन र त्यसैले मानसिक रोग लागेको मानिसहरू उपचार उपचार गर्न आउँदैनन् र पढेका मानिसहरू पनि स्टिगमाको कारणले क्लिनिकमा आउँदैनन् जस्तै यदि म क्लिनिक गएँ भने मलाई पागल अथवा बौला भनेर सोच्लान् भनेर यस्तो सोचाइ राख्ने मानिसहरूलाई के भन्न चाहनुहुन्छ चा? -कम mm -hmm. अब हेर्नुहोस् हाम्रो देशमा त बेसिकली अवेरनेसको कमी कमजोरी छ होइन मानसिक रोग हो भनेर अब त्यस्तो प्रोपोगेन्डा छैन एडभर्टाइजमेन्ट्सहरू छैन गभर्मेन्टले दिएको फन्डिङ्सहरू एकदम कम छ अब युजली हामीलाई पनि सुरुवातको दिनमा जब भनौँ न लेट्सी जब मैले एमफिल गरेको थिइनँ या मास्टर्स गरेको त्यतिखेर मैले पनि मेरो कन्सेप्ट भन्दाखेरि जस्तो अहिले हामीले टर्म्सहरू युज गर्छौँ पागल विच इज नट द राइट टर्म हामीले त्यो प्रयोग गर्नुहुन्न इनफ्याक्ट विदेशतिर मान्छेले पागल भन्दाखेरि देआर इभन पिनलाइज फर इट mm. कोर्ट केस पनि लाग्ने सम्भावना हुन्छ हामीले पनि त्यतिखेर पागल भन्यो पागल, पागल होला यस्तो भनेर हो सोच्थेँ पढ्दै गएँ अध्ययन गर्दै गएँ mm. हामीलाई अवेरनेस त्यहाँबाट आयो तर कतिपय नर्मल लेमेनहरू छ उनीहरू सबैजना त अध्ययन गर्न सक्दैनन् गभर्मेन्टले अलिकति यसमा ध्यान दियो एडभर्टाइजमेन्ट गर्यो प्रोपोगेन्डा गऱ्यो जस्तो तपाईँहरूले गरिरहनु भएको छ साइक विज्ञान भनेर द्याट्स अ गुड आई वुड से द्याट्स अ कमान्डेबल प्रोग्राम द्याट यु गाइज डुइङ होइन अवेरनेस क्रिएट गरिरहनु भएको छ मान्छेले बुझिरहेछ आफ्नो प्रब्लम सेयर गरिरहेछ अनि नै समाधान हुन्छ स्टिग्मा भनेको चिज त जहिलेसम्म अवेरनेस क्रिएट हुँदैन त्यो हट्दैन भनेपछि यसलाई हामीले इन्डिभिजुअल लेभलबाट फ्यामिली लेभलबाट सोसल लेभलबाट र गभर्मेन्ट लेभलबाट अवेरनेस फैलाउनु पर्यो हजुर अनि म्याम यो मानसिक रोगको उपचार चाहिँ हुँदैन भन्ने जुन मिथ्या जुन भ्रम हामीमा छ जुन समाजमा छ यसलाई चाहिँ कसरी चिर्नुहुन्छ तपाईँले भन्नुहुन्छ मानसिक रोगको समाधान छैन भनेर हामीलाई पनि त कहिले कहीँ लाग्छ नि होइन र तनाव हुन्छ दुःख हुन्छ पीडा हुन्छ त्यसको समाधानै हुँदैन र छैन जानु पर्यो सही एक्सपर्टहरूसँग एडभाइस लिनु पर्यो डक्टरको सरसल्लाह औषधी खानु पर्यो होइन कतिपय टाइममा अब भनौँ न डक्टर्सहरूले प्रिस्क्राइब गरेको दो आइ एम नट द राइट पर्सन टु कमेन्ट अन मेडिसिन मैले यो चाहिँ आफ्नो एक्सपिरियन्स चाहिँ किनकि वि वर्क हुन्छ नि ह्यान्ड इन ह्यान्ड विथ साइकेट्रिस्ट डक्टर्सहरूले प्रिस्क्राइब गरेको औषधि जब मान्छेले बाहिर गएर लिन चाहनुहुन्छ त्यहाँ अब भनौँ न पसलमा बेच्ने लागेको मान्छेहरूले दे के रङ इन्फर्मेसन यो खायो भने लत लाग्छ यो खायो भने निन्द्र बढ्छ सो वाट हेपन्स एउटा फियर जागृत हुन्छ सो युजली मान्छेले त्यो बिचमा एब्रप्टली स्टप गर्छ त्यो कारणले पनि अब त्यो कन्सेप्ट भयो होला ठिक नहुने भनेर तर त्यस्तो रोगै ठिक नहुने भने त छैन इनफ्याक्ट हाम्रो पर्सनल एक्सपिरियन्सेसमा कति केसेसहरू ठिक भएर पनि गर्छ तपाईँ कुनै दिन मेन्टल हस्पिटलमा आउनुभयो भने वी क्यान सो यो रिकर्ड्स इनफ्याक्ट हामीसँग रिकर्डहरू छ डाइरेक्टली तपाईँ पेसेन्टसँग इन् इन्टरेक्सन पनि गर्न सक्नुहुन्छ भनेपछि जति फिजिकल यो इलनेसहरू फिजिकल रोगहरू निको हुन्छ त्यसरी नै मानसिक रोग पनि निको हुन्छ हुन्छ अब फेरि एउटा मनोजिज्ञासाको पालो जुन यस प्रकार छ म बाह्र कक्षाको विद्यार्थी हुँ मलाई करिब दुई महिनादेखि निन्द्रा कम पर्ने भएको छ यसले गर्दा मलाई तनाव था भएको छ शरीर भारी लाग्छ म राति राति पढ्ने भएको कारणले यस्तो भएको हो कि भनेर बेलुका छिट्टै सुत्ने प्रयास पनि गरे. तर निन्द्रा पढ्न धेरै बेर लाग्छ के कारणले नै हुनसक्छ मैम, साथीको यो जिज्ञासा सुन्दा इन्सोमेनिया भएको हो कि जस्तो लाग्यो मलाई तपाईँले साथीको यो जिज्ञासालाई कसरी सम्बोधन गर्नुहुन्छ हेर्नु इन्सोमनिया हाम्रो क्राइटेरिया हुन्छ है त जस्तो उहाँले भन्नुभएको निन्द्रा चाहिँ लाग्छ अलिक ढिलो लाग्छ इन्सोमनिया हुनालाई दुई टर्मिनल इन सम भन्छ इनिसियल इन सम भन्छ अब उहाँको जुन उहाँले डिस्क्रिप्सन दिनुभएको छ अब यो डिस्क्रिप्सनबाट प्रब्ली हामीले भन्न सक्दैनौँ वेदर इट्स इनिसियल अर वेदर इट्स टर्मिनल होइन उहाँले के भन्नुहुन्छ मलाई करिब दुई महिनादेखि निन्द्रक्रम पढ्ने भएको छ अब यदि उहाँले अब जस्तो खाटमा गएर कुरेर बस्नुहुन्छ लास्टमा चाहिँ उहाँले के भन्नुभएको भने म राति राति पढ्नु भएको कारणले यस्तो भएको हो कि भनेर फर्स्ट वी हेभ टू रुल आउट उहाँलाई खाटमा गएर उहाँ कुरेर बस्नुहुन्छ कि निद्राको लागि जस्तो अब 10 बजे सुत्नु हो दुई घन्टा कुरेर बसे, बाह्र बजे निद्रा आयो भने यसलाई हामीले इनिसियल इन्समनिया भन्छ कोही कोही मान्छे अब सुत्यो खाटमा गयो सुत्यो आरामसँग सुत्यो तर उठ्दाखेरि के भयो भने ऊ पहिला पाँच बजी उठ्थ्यो भने अहिले दुई बजी उठ्यो त्यसलाई हामीले टर्मिनल इन्समनिया भन्छ अब उहाँको हिसाबले प्रब्ली आई क्यान जस्ट गेट अ डिस्क्रिप्सन विच वाज डिस्टर्ब डिस्टर्बेन्सेस इन स्लीप प्याटर्न भन्न चाहिँ मिल्छ दुई महिनादेखि छ तर कम भएको छ टु से इन समन्जिक्युटिभ तिन दिन हप्ताको उसले सुतेको हुनु भएन टोटल डिस्टर्बेन्सेस हुनु पर्यो यस्तो गरेर लेट्से अब महिनामा चारवटा हप्ता भयो भनेपछि थ्री फोर जा टुवेल्भ दिन उसलाई समस्या एकदमै हुनपर्ने हुन्छ अब यदि ऊ पढिरहेको छ अब जस्तो हामी पनि त पढाइ अध्ययनहरू गर्दाखेरि अभियसली हाम्रो स्लिप प्याटर्नहरू अलि डिस्टर्बेन्सेस हुन्छ त्यो कारणले हुन्छ भने त्यसमा आतिनुपर्ने केही कारण देखिँदैन दे तर खाटमा गएर निन्द्रालाई कुर्नी त्यो चाहिँ राम्रो ह्याबिट होइन किनकि स्लिप एपिटाइट हामीले जस्तो भनौँ न सेक्सुअल ड्राइभ यो सबै हाम्रो बायोलोजिकल रिदम हो जब चाहन्छ त्यतिखेर अटोमेटिकली इट ह्यापन्स हामी कुरेर बस्दाखेरि अझ पनि अप्ठ्यारो हुन्छ त्यसले चाहिँ बरे प्रब्लम ल्याउन सक्छ हो तर उहाँले के गर्न सक्नुहुन्छ भनेपछि युजली हामीले स्ट्राटेजिज लाइक स्लिप हाइजिन भनेर सजेस्ट चाहिँ गर्छौँ पेसेन्टहरूलाई जस्तो सुत्ने टाइम र उठ्ने टाइम फिक्स राख्नुहोस् mm -hmm. यो होइन कि तपाईँ ढिलो सुत्नु भयो भने तपाईँ ढिलो उठ्ने त्यो mm -hmm. ठिक हुँदैन आफ्टरनुनको टाइममा नाप नलिनुहोस् ना होइन mm -hmm. तपाईँलाई निन्द्रा आँसेन भने खाटमा गएर नकुर्नुहोस् खाटमा बसेर अरू कुनै पनि कार्य नगर्नुहोस् बिकज तपाईँको बेड कन्डिसन्ड हुनुपर्छ सुत्नको लागि कतिपय टाइममा हाम्रो बानीहरू चाहिँ खाटमा बसेर ल्यापटप चलायो मोबाइल चलायो खाना खायो त्यो सब नगर्ने अरू भेरी इम्पोर्टेन्ट चिज मोबाइल खेलाउने आजकल मान्छेहरूको बानी गेम खेल्यो फेसबुक चलायो सोसियल एप्लिकेसन्सहरू युज गर्यो प्लिज सुत्दाखेरि त्यो सब चाहिँ नहोस् र अर्को भेरी इम्पोर्टेन्ट यस घरि आफ्नो सुत्ने ठाउँमा चाहिँ नराख्नुहोस् तपाईँलाई डिस्टर्बेन्सेस इन स्लिप छ त्यो ठाउँबाट हटाइदिनुहोस् कि जुन मान्छेलाई भनौँ न स्लीप डिस्टर्बेन्सेस छ युजली हामी वी आर अलवेज लुकिंग एट द वाच अर द क्लक कति बज्यो कतिखेर लाग्छ हो त्यसले झन् समस्या बढाउने गर्छ यो चिजहरू अलि फलो गर्दाखेरि उहाँलाई काम लाग्न सक्छ भनेपछि कारण चाहिँ उहाँले आफै नै उत्पन्न गराइराख्नु भएको छ कि कुकुरेर अथवा अरू अरू डिफ्रेन्ट रिलिजन हुनसक्छ भनेपछि यदि उहाँले घडी राख्नु भएन आफ्नो रुममा अथवा बेडलाई कन्डिसन गराउनु भयो त्यो बेड सुत्नको लागि मात्र अरू काम गर्नको लागि होइन भनेर र आफ्नो स्लिपिङ प्याटर्न हेर्नुभयो न कि मलाई दुई दिन दुई महिना भयो निन्द्रा कम भएको छ भनेर आत्ति न न भने चाहिँ सायद उहाँलाई सजिलो हुन्थ्यो होला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 उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर फेरि आउने नै छौ उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र सागी विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ र आजको कार्यक्रममा तपाईँले पठाउनु भएको जिज्ञासा तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा धन्यवाद नेपालमा आत्महत्या एकदमै बढ़िरहेको अवस्था छ त्यसमा पनि विशेष गरी किशोर किशोरीहरूले धेरै आत्महत्या गरेको पाइन्छ यसका कारण र निवारण के हुन सक्छन् म्याम अब हेर्नुहोस् युजली मेन्टल हेल्थ समस्यामा आत्महत्या पनि एउटा पर्छ सो युजली हामीले यसलाई भनौँ न कारणहरू के कारणले पर्छ भन्दाखेरि तिनटा मेजर हेडिङ्समा हामीले यसलाई क्लब गर्न सक्छौँ बायो बायोलोजिकल हेरिडेट्री वंशानुगत भन्छौँ हामीले हजुर फर इन्स्टेन्स कोही थियो हेरिडेट्रीमा होइन त्यस्तो समस्या भएको भनेपछि रिस्क अफ द चिल्ड्रेन बच्चाहरूमा पनि हुने समस्या बढ्न सक्छ सुसाइडल टेन्डेन्सी यस होइन त युजली हामीले सुसाइडलाई डिप्रेसनसँग देख्छौँ सिभियर डिप्रेसन हुने मान्छेलाई सुसाइडल टेन्डेन्सिज हुने चान्सेस हाई हुन्छ सो युजली एउटा प्यारेन्टमा डिप्रेसन छ भनेपछि त्यसको बच्चाहरूमा पनि हुने चान्सेस या सुसाइडल टेन्डेन्सिज हाई छ दुइटा पेरेन्ट्सहरूमा अब त्यस्तो देखा पऱ्यो भने पनि हाई छ होइन त्यसलाई चाहिँ हामीले हेरिडिट्री भन्छौँ अर्को चाहिँ भन्छ कि साइकोलोजिकल साइकोलोजिकल दे कुड बी सेभरल रिजन्स इट कुड बी पर्सनालिटी होइन उसको स्वभावै त्यस्तै छ अब उसले कोप गर्न सक्ने खालको स्वभाव छैन वल्नरेबल टु स्ट्रेस छ तनाव पर्ने साथ उसले सही तरिकाले समाधान नगरेर उसले गलत बाटो अप्नाउँछौँ भनेपछि हामीले यसलाई चाहिँ साइकोलोजिकल फ्याक्टर्स भनेर भन्छौँ होइन देन वी कम टु एस सोसल फ्याक्टर्स भनेपछि इन्भाइरोमेन्टमा के के छ कुन चाहिँ चिजहरूले उलाई फोर्स गरिरहेछ कतिपय टाइममा हामीले हेर्छौँ भने जस्तो तपाईँले भन्नुभयो किशोर किशोरीमा प्योर इन्फ्लुएन्स ड्रग्सहरू <ed93> लिने होइन कतिपय टाइममा अब भनौँ न क्लासको क्लासहरू हुन्छ हाई क्लास लोर क्लास कतिपय टाइममा युसी मोस्ट अफ द स्टुडेन्ट्स अब रुरल एरियाज गाउँघरबाट सहरमा पढ्न आउनुहुन्छ उहाँहरू एउटा एक्सपेक्टेसन लिएर आउनुहुन्छ तर जब त्यो एक्सपेक्टेसन म्याच हुँदैन उहाँहरूलाई लाग्छ कि प्रब्लम हो अब, अब हुनसक्छ गाउँघरमा उहाँ फर्स्ट आइरहेको आए यहाँ आएर त्यो लेभल नपाउन सकेपछि त उहाँहरूलाई गाह्रो हुने भयो mm -hmm. जब कोपिङ मेकानिजमहरू फेल गर्छ इन्भाइरोमेन्ट अलिकता स्ट्रिक्ट हुँदै जान्छ सपोर्ट सिस्टम त्यति राम्रो हुँदैन मान्छेले सेयर गर्ने क्षमता हुँदैन त्यो कारणले हुने चान्सेस चाहिँ हाई छ हजुर यी चाहिँ कारणहरू भए अब यसका निवारणहरू चाहिँ के के हुनसक्छ निवारण सबभन्दा इम्पोर्टेन्ट इज कुनै पनि मान्छेले तपाईँलाई आएर म सुसाइड गर्छु सु है भन्दाखेरि mm. चाहिँ अलिकति सिरियस भएर सुनिदिनुहोस्को कुरा हामीलाई त्यो मजाक लाग्न सक्छ साथीभाइहरूले पनि आएर भन्छ नि हामीलाई म सुसाइड गर्छु होइन वी टेक इट लाइटली प्लिज डु नट टेक इट लाइटली तपाईँलाई सुसाइड गर्नु मन छ भनेपछि पनि सेयर गर्नुहोस् फ्यामिलीलाई सुसाइड इज नट अ सल्युसन युजली हामीले भन्छ कावर्ड भनेको जो मान्छे डडपोक हुन्छ तिनीहरूले सुसाइड एटेम्पट गर्छ त्यसले तपाईँको समाधान हुन्छ त त्यहाँदेखि अब लच्चे तपाईँ एउटा घरको छोरा हो या छोरी हो तपाईँ सुसाइड गर्नुभयो प्रब्लम इट वाज एन इजी वे आउट भयो तर तपाईँले जुन प्रकारको पारिवारिक फ्यामिली मेम्बर्सहरू छोडेर जानुहुन्छ उहाँहरूलाई त जिन्दगीभरकोलाई एउटा तनाव दिएर जानुभयो नि त त्यही भएर हामीले सबभन्दा इम्पोर्टेन्ट चिज भन्छौँ सुसाइड हुने कारण एउटा तनावले भएको सृजना भएको हुन्छ प्लिज सेयर गर्नुहोस् त्यो तनाव हुनसक्छ सेयर गरेर समाधान नहोला तर उपायहरू त निक्लिन सक्छ अनि सुनिदिनु पनि एकदम इम्पोर्टेन्ट हो लाइटली नलिनुहोस् फर इन्स्टान्स कसैले सुसाइड गरिसकेको छ भन्यो भने एकान्तमा छोड्ने त्यो कामहरू चाहिँ अलिकता नगर्नुहोस् नौ हामीले सुसाइडल प्रिकसन्स भनेर पनि युजली हामीले फ्यामिली मेम्बर्सहरूलाई दिन्छौँ हजुर एकान्तमा नछोड्ने हात हतियारहरू नजदिक नराख्ने उसको थ्रेट्सहरूलाई अलिकता सिरियसली लिने यो चिजहरू अपनाउँदाखेरि चाहिँ सजिलो हुनसक्छ भनेपछि कसैले सुसाइडल टेन्डेन्सी देखाइरहेछ भने चाहिँ हामी एज अ रेस्पोन्सिबल फ्यामिली मेम्बर सुनिदिनु पर्यो नट ओन्ली एज अ फ्यामिली मेम्बर इभन एज लाइक फ्रेन्ड रिलेटिभ नेभर्स होइन हुनसक्छ उसको लागि त्यो भनिसकेपछि उसलाई धेरै नै हलुको हो भयो हाम्रोलाई त एक्टली सुनिदिनेमा त समस्या हुँदैन हामी प्रोग्राम पनि फेरि त्यही छ होइन विशेष भनेर हजुर <laughs> विशेषन भनेर इभन हामीले मनो जिज्ञासा पनि त्यही भएर नै हामीले एक्सपर्ट एडभाइस भनेर राखेको या हामीलाई सुनिरा भएको साथीलाई केही प्रब्लम छ केही समस्या छ केही जिज्ञासा छ चा भने चाहिँ हामी यहाँ लेख्नुहुन्छ हामीले सुन्छौँ र हामीले एक्सपर्टबाट समाधान गर्न कोसिस गर्छौँ म्याम त्यही भनिरहँदा चाहिँ अबको यही सन्दर्भलाई जोड्दै यस्तै खालको एउटा अर्को मनोजिज्ञासा आएको छ जुन यस प्रकार छ मेरो श्रीमान विदेशमा हुनुहुन्छ र उहाँ घर नआएको तिन वर्ष भइसक्यो पैसा पठाउनुहुन्छ तर बोलीचाली राम्ररी गर्नुहुन्न मेरो सन्तान पनि भएको छैन कोठामा म एक्लै बस्छु काम केही छैन कहिले काहीँ जिउन मनै लाग्दैन साह्रै उदास हुन्छ अब मैले के गरेर मेरो समस्याको समाधान गर्ने होला उहाँलाई के भन्न चाहनुहुन्छ म उहाँलाई यो कुरा भन्न चाहन्छु कि तपाईँको विवाह भएको कति दिन भयो तिन वर्ष भइसक्यो तपाईँको श्रीमान बाहिर छ तपाईँको उमेर कति हो होइन बच्चा भएको छैन फर्टिलिटी सम्बन्धी कुनै समस्या छ कि तपाईँलाई होइन या तपाईँलाई शङ्का छ कि तपाईँको श्रीमान कोही अतै अरूसँग लागेको त्यो कारणले तपाईँलाई बाँच्नुमा नलागेको तबले कारण यदि पत्ता लगाउनु भयो भने अलिकतै क्लियरली डिस्क्राइब गर्नुभयो भने प्रबेबली हामीलाई सजिलो हुन्छ तबलाई कुनै पनि सजेसन दिनलाई अब तपाईँले खालि लेख्नुभएको छ मेरो विवाह भएको यति समय भयो पैसा पठाउनुहुन्छ तर बोलीचाली छैन केही न त कारण होला नि बोलीचाली नभएको अचानक त त्यस्तो नभएको होला तिन वर्ष भनेको लामो समय हो जब उहाँले पैसा पठाइरहनु छ भने काहीँ न केयरको त कुरा आइरहेछ हेर्नुहोस् एकदमै तपाईँलाई निग्लेक्ट त गरेको छैन छैन त्यही भएर अलिकता यसको डिटेल्सहरू हामीलाई पठाउनु भयो भने हामीले यसको सायद नेक्स्ट एपिसोडमा गर्न सक्छौँ अथवा तपाईँले इभन मेन्टल हस्पिटल पनि छँदैछ र अरू विभिन्न हस्पिटल जा काउन्सिलिङ सेवा उपलब्ध छ त्यहाँ जान सक्नुहुन्छ होइन हजुर म्याम अब यसलाई जोड्दाखेरि अर्को प्रश्न चाहिँ मनमा उत्पन्न हुने तनावहरू धेरै नै भित्र गुम्साएर राख्दा धेरै जटिल समस्या आउँछ यस्तो अवस्थामा मनमा लागेका कुराहरू बाहिर निकाल्नुपर्छ भन्छन् र त्यो साँचो पनि हो देशले हलुका हुन्छ कुन कुन तरिका अप्नाएर घुम्सिएर बसेका मनका कुराहरू बाहिर निकाल्न सकिन्छ भन्नुहुन्छ यहाँले अब यो यो कुरामा चाहिँ कस्तो हुन्छ भने स्वभाव स्वभावको फरक हुन्छ मान्छेहरूमा युजली हामीले इफ यु हेभ टू क्याटागोराइज हामीले तिनवटा स्वभावमा ब्रडली क्याटागोराइज गर्छौँ एक्स्ट्रोभर्ट इन्ट्रोभर्ट एम्बिभर्ट भनेर सबभन्दा स्ट्रेसेसहरू तनावहरूसँग कोप गर्न सक्ने मान्छे युजली रिसर्चर्सहरूले प्रुभ गरेको चाहिँ एम्बी वर्ड हो क्या बिचको हजुर जरुरत पर्यो भने बोल्न पनि सक्ने जरुरत पर्यो भने फेभर पनि दिन सक्ने सोसलाइज पनि गर्न सक्ने जरुरतको हिसाबले त्यसले चाहिँ गर्छ एम्बी अब अर्को भयो एक्स्ट्रो यो एक्स्ट्रिमली सोसल हुन्छ यिनीहरू चाहिँ यिनीहरूलाई पनि खासै त्यति समस्या चाहिँ हुँदैन उनीहरूले भेन्टिलेट चाहिँ कुनै न कुनै तरिकाले गर्न चाहिँ गर्छ मोस्ट अफ द टाइम इट इज लाइक सोशलाइज गरेर समस्या हुने यहाँ चाहिँ छ इन्ट्रोभर्टहरूलाई युजली इन्ट्रोभर्टहरू मनको कुराहरू त्यति खोलेर बोल्न चाहन्दैन बोल्छ धेरै कम बोल्छ र उहाँहरूले समस्या त्यति खोल्न चाहनुहुन्न यस्तो मान्छेहरूलाई चाहिँ म के भन्न चाहनु भनेपछि तपाईँको कोही आफन्त मान्छे छ भनेपछि जोसँग तपाईँ एउटै होला या दुइटै होला सबैजनासँग ग्रुपमा आफ्नो प्रब्लम सेयर गर्ने जरुरी छैन जसको माथि तपाईँलाई विश्वास छ त्योसँग बसेर कुराहरू सेयर गर्नुहोस् त्यो पनि तपाईँलाई गाह्रो छ भने लेख्ने प्रयास गर्नुहोस् लेखेपछि पनि धेरै समस्याको समाधानहरू हुनसक्छ कतिपय टाइममा अब लेख्न पनि आउँदैन भनेपछि चाहिँ हामीले युजली अब दिस इज लाइक एन ओल्ड स्ट्राटेजी क्या हामीले भन्छौँ कि एउटा आइडल आइडललाई युज गर्नुहोस् होइन एज अ प्योर साथीको रूपमा एउटा आइडल युज गर्नुहोस् त्योसँग आफ्नो कुराहरू सेयर गर्नुहोस् कुडा भेन्टिट गु कड़ा गुमसिंदन गुमसेन चाहे एकस्या पड़े पी आउटबस्ट होने चांस कम हो मान्छे त्यस्तै इभन हाम्रो धार्मिक स्थलहरूमा पनि भगवान्लाई गएर भनिने गए चर्चमा yes. अब हामीले क्राइस्टलाई गएर सुनाउने गए सायद यस्तै यस्तै कारणले होला र समाधान गर्न सकिन्छ भनेर त्यस्तै म्याम इभन एक्सर्साइज गर्यो भने पनि हेल्पफुल हुनसक्छ होइन हो द्याट इज अल्सो भेरी कतिपय टाइममा तपाईँलाई थाहा छ त्यो भगवानहरूलाई गएर व्यक्त गर्ने गए कारण के छ मान्छेहरूलाई गर्दाखेरि युजली वी फिल जज्मेन्टल हुन्छ कि यसले सही र गलतलाई छुट्याउँछ oh, कि <laughs> <laughs> भगवान्लाई भन्दाखेरि त हामी सही होस् या गलत होस् त्यो त उहाँले छुट्याएर नि वी जस्ट गो एन्ड सेयर भनेपछि जसलाई सकिन्छ उसलाई सेयर गर्यो अथवा अरु अथवा अरू, अरू उपाय निकाल्यो जस्तै गीत गाएर पनि हुनसक्छ अथवा एक्लै गुनगुनाएर एक्लै लेखेर ले एक्लै ले एक्सर्साइज गरेर जसरी पनि यदि भेन्ट आउट गर्न सक्यो हामीले सेयर गऱ्यौँ भने चाहिँ धेरै त उकुस कम हुन्छ हजुर माम अब हामी लगभग कार्यक्रम अन्त्यमा आइसक्यौँ आजको लागि अन्तिम मनोजिज्ञासा लिन गइरहेका छौँ जुन यस प्रकारको छ मेरो विवाह भएको दस वर्ष भयो मेरो एउटा छोरो पनि छ मेरो श्रीमानसँग जहिले दिनदिनै झगडा हुन्छ उहाँ मसँग सानो कुरामा पनि झर्किने कराउने गर्नुहुन्छ यसले मलाई धेरै नै तनाव दिन्छ सम्बन्ध विच्छेद गरूँ गरूँ पनि लाग्छ तर फेरि माया पनि लाग्छ यस्तो अवस्थामा मलाई के सल्लाह दिनुहुन्छ मैले के गर्दा ठिक होला म्याम उहाँको मनोजिज्ञासालाई कसरी सम्बोधन गर्नुहुन्छ अब उहाँले भन्नुभयो कि उहाँको श्रीमानसँग दिनदिनै झगडा भइरहेको छ बच्चा पनि हुनुहुन्छ अनि उहाँलाई बेसिकली डिभोर्स पनि एउटा एज अन अप्सन सोचिरहनु भएको छ यो तिन चारवटा चिज हुँदाखेरि उहाँ इट सिम्स कि सी इज इन अ स्टेट अफ कन्फ्लिक्ट यो पनि गर्न चाहनुहुन्छ त्यो पनि गर्न चाहनुहुन्छ तर यसमा बुझ्न हामीले के इम्पोर्टेन्ट छ भने नि किन उहाँले यस्तो गर्नुहुन्छ त अहिले मात्रै आएर गर्नु गर्नुभएको हो कि कति अवधि भयो उहाँ भनेको श्रीमान श्रीमान होइन त श्रीमानले गर्ने केही कारण छ कि उहाँमै कोही चुकी छ कि होइन हुनसक्छ एज अ ह्युमन बिङ हामी कोही त पर्फेक्ट हुँदैन खालि श्रीमानमा मात्रै समस्या छ भनेपछि अब अभ्यसली द बेस्ट पार्ट वुड बी बस्नुहोस् आफ्नो श्रीमानसँग कुरा गर्नुहोस् सर्ट आउट गर्नुहोस् मेडिसिनले मात्रै हेल्प गर्दैन यो खण्डमा अब होइन ममा पनि गल्ती छ तपाईँलाई पनि आफ्नो खामीहरू थाहा छ भने तिला पनि तपाईँ सुधार्न सक्नुहुन्छ जस्ट इन केस तपाईँ दुईजनामा एकदमै अनबन छ भनेपछि चाहिँ एक्सपर्टलाई भेट्नुहोस् एक्सपर्ट भनेपछि एउटा न्युट्रल मान्छे भयो प्रब्ली उहाँले जसरी तपाईँको समस्या हेर्छ त्यसरी नै तपाईँको श्रीमानको समस्या हेर्छ बायासनेस कम हुन्छ त्यो भएपछि तपाईँहरूलाई मद्दत हुने चान्सेस बढी हुन्छ भनेपछि पहिला आफै घर गोर सल्लाह गर्नु पर्यो अथवा सँगै बसेर टेबल टॉक अथवा एक आपसमा कुरा गर्नु पर्यो त्यो गर्दा पनि समाधान निस्केन भने त्यसपछि एक्सपर्ट कहाँ जानु पर्यो किनभनेपछि अब जस्तो हेर्नुहोस् फर इन्स्टेन्स साथीहरूको झगडा भयो होइन त दुइटा साथीहरूको झगडा भयो अब त्यो थर्ड पर्सन इन्टरफियरेन्स युजली हामीले के बिलिभ गर्छौँ भने सम यु नो त्यसले प्रब्लम बढाउँछ जब सक्नुहुन्छ भनेपछि यत्रो समस्या हुँदाखेरि नेबर्स रिलेटिभ्स यत्रो अत् क्विक हुँदाखेरि सबैजना मिलेर गऱ्यो भनेपछि एउटा सानो समस्या घरको समस्या तपाईँ आफै समाधान त गर्न सक्नुहुन्छ नि तपाईँमा त्यो स्ट्रेन्थ भनेको चिज प्रत्येक व्यक्तिमै हुन्छ एउटा बोल्न सक्ने क्षमता छैन तपाईँको बच्चा भइसक्यो भनेपछि त्यो मायाको अनुभूति त काहीँ न काहीँ त छ नि होइन र हजुर र समाधान इनकेस भएन घरमा भने हामी सबै एक्सपर्ट हुँदै हुनुहुन्छ इभन हामी तृष्णा घोष विष्टलाई भेट्न तपाईँ मेन्टल हस्पिटलमा आउन सक्नुहुन्छ अब हामी कार्यक्रमको अन्तिममा छौँ आज जति पनि जिज्ञासा लिन पाएनौँ अर्को महिनाको अन्तिम साता तपाईँको मनजिज्ञासालाई सम्बोधन गर्ने प्रयास गर्छौँ म्याम अब हामी कार्यक्रमको अन्तिम खण्डमा आएका छौँ र अन्तिम खण्डलाई हामी साइक विज्ञान टिप भन्छौँ आजको साइक विज्ञान टिप चाहिँ हामी हामी क्लिनिकल साइकोलोजिस्ट कृष्ण घोष विष्टबाट सुनौ न म सानो एउटा कोट भन्छु होइन जुन कि आज मात्रै मैले पढेको एन्ड इट वाज फ्रम द लाइलामा उहाँले एकदम राम्रो कुरा भन्नुभएको छ वेन वी टक होइन हामी बोल्दाखेरि हामीले त्यही चिज बोल्छौँ जुन चिज हामीलाई ज्ञान हुन्छ तर इफ विसन प्रबेब्ली हामी न्यु चिजहरू नयाँ चिजहरू वी क्यान लर्न सो लिसनिङ इज भेरी इम्पोर्टेन्ट लाइक द भेरी थिम अफ यर प्रोग्राम वी लिसन इट रियली मेक्स एन्स होइन त्यही भएर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 इन्ट्रेस्ट भन्दाखेरि फाइनेन्सियली प्रब्लम दे आर नट बिङ सपोर्टेड बाई मोस्ट अफ दि हुन्छ नि गभर्मेन्टले पनि सपोर्ट गरे होइन उनीहरूको आफ्नै इन्ट्रेस्टबाट उहाँहरूले गर्नुभएको छ अवेरनेस क्रिएट गर्ने काम गरिरहनु भएको छ भने तपाईँहरूले पनि गर्न सक्नुहुन्छ भनेपछि सुन्नु एकदमै जरुरी छ यस yes. आजको टिपले तपाईँलाई मद्दत गर्छ भनेर हामी आशा राख्दछौ म्याम आजको हाम्रो कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गरिदिनुभयो र हामीलाई सुनिराख्नु भएको साथीलाई साहित विज्ञान टिप पनि दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद थ्याङ्कयू साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साता तपाई हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुन्छ बेलुकी सभा पाँचदेखि बजे सम्म। हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईलाई पस्किन्छौं हामीसँगै रहनुहोला तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न पनि सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईले मनमा उत्पन्न समस्या र जिज्ञासा कुनै बेला पनि टिपाउन सक्नुहुन्छ हामी हरेक महिनाको अन्तिम शनिबार यसै समयमा यसै गरी एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ हामीलाई तपाईँले इमेल ले लेख्ने हाम्रो ठेगाना हो मनो जिज्ञासा एट द रेट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 आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद हाम्रो अतिथि तृष्णा घोष विष्टलाई अमूल्य समय र विचारका लागि धेरै धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई विशेष धन्यवाद अर्को शनिवार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने नै छौं आजलाई म कृपा सिक्देल र साथी सुजन श्रेष्ठ आजको कार्यक्रमबाट बिदा लिन्छौ नमस्कार